आफ्नै परमेश्वरीका कृपाले हामी आजको स्थितिमा प्राप्त भयौँ अब हाम्रो राज्यमा भए जति समस्त ब्राह्मणहरू डाकेर भोजन दक्षिणा दिउ यस जन्ममा दान धर्म गर्न सके अर्को जन्ममा प्राप्त हुनेछ यति नवराजले भनेको सुनि हे पुत्र यो असल कुरा भन्यो धर्म कार्यमा तिम्रो मन सदैव लागिरहोस् यति भनी मन्त्रीलाई अर्याई सामग्री तयार पार्न लगाए ब्राह्मणहरूलाई निमन्त्रणा पठाउँदा चन्द्र नगरका तेरा मित्रहरूलाई पनि निम्ता पठाउनु र तेरी पत्नी चन्द्रावतीलाई पनि लिन पठाउनु यति गौमाले भनेको सुनि नवराजले तत्काल मन्त्रीलाई डाकी भने हे मन्त्री हाम्रो राज्यमा भए जति समस्त ब्राह्मणलाई भोजन गराउँछु सामग्री तयार पार्न लगाऊ र निमन्त्रणा पनि पठाऊ चन्द्र नगरमा मेरा साथीहरू छन् उनलाई पनि डाक्न पठाउ वरूपुरका अग्निस्वामी का पुत्री चन्द्रावती मेरी पत्नी हो उसलाई पनि लिन पठाऊ मेरा सासू शाशु ससुरालाई शाशु पनि तिम्रो ज्वाइँ राजा भए आजको चार दिनमा आइपुग्नु भनी डाक्न पठाउ राजाको आज्ञा अनुसार मन्त्रीले लावणी देशका समस्त ब्राह्मणहरूलाई निम्ता पठाउन लगाए सामग्री पनि तत्काल तयार पार्न लगाए चन्द्रज्योति नगरमा नवराजका साथीहरूलाई डाक्न पठाए चन्द्रावतीलाई पनि लिन डोलेहरू डाकी सबै कुरा बुझाइ तत्काल पठाए वरूपुर पुगेर डोलेहरू अग्निस्वामीको घर कुन हो भनी सोधेर कसैले ऊ त्यो घर हो भनी देखाइदिए तपाईँ घरको आँगनमा गएर बोलाए अनि चन्द्रावतीले सुनेर झ्यालबाट हेरी को हो कहाँबाट आएका भनी सोधिन् अनि डोलेहरूले भने हामी नवराज राजाले पठाएर लावण्य देशबाट आएका हौ चन्द्रावतीले फेरि सोधिन् हे डोले हो नवराज राजा भनी आश्चर्यको कुरा भन्यो नवराज कसरी राजा भए त्यो सबै सुनाऊ अनि डोलेहरूले फेरि भने लावण देशमा राजा नहुनाले हात्तीलाई राजा खोज्न लगाइएको थियो नवराजलाई देखेर हात्तीले सुनको कलशले अभिषेक गरी राजा तुलायो चन्द्रावती रानी कहाँ छन् खबर गरिदेऊ चाँडै नगाई राजा रिसाउने छन् यति डोलेहरूको कुरा सुनि मनमा आनन्द मन्दै चन्द्रावती नामकी उनकी पत्नी मने हुँ भनिन् तब डोलेहरूले प्रणाम गरेर भने हे महारानी चाँडै जाउँ ढिलो नगर्नुहोस् हजुरका मातापितालाई पनि आजको चार दिनमा आइपुग्ने निम्ता पठाइएको छ हामीले चिन्हेका छैनौँ हजुरले नै भनिदिनु पर्यो यति सुना साथ माथि गएर आफ्ना माता पितालाई नवराज राजा भएको र आफूलाई लिन आएको सबै कुरा सुनाइन् फेरि हजुरहरूलाई पनि आजको चार दिनमा आइपुग्नु भनी निम्ता पठाएको रहेछ अब आज्ञा दिए म छिट्टै जाने थिएँ भनिन् यति छोरीको कुरा सुनि अग्निस्वामी प्रसन्न भएर धन्य मेरा ज्वाइ नवराज मेरी पुत्री पनि धन्य रहेचे अब रानी भई भनेर नाना अवस्त अलङ्कार पहिराई हे पुत्री तैँले जन्म लिएको सफल भयो अब विलम्ब नगरेर छिट्टै जा तब प्रणाम गरी आफ्ना साथी सङ्गीती र छिमेकीहरूसित पनि विदा भई लावणे देश जान भनेर हिँडिन् अनि लोकहरू परस्पर कुरा गर्न लागे हेर चन्द्रावतीले सासूलाई छोडेर माइत बसेकी यस्ती अपराधिनी पनि आज रानी भई भनी चर्चा गर्न लागे चन्द्रावती त्यहाँबाट गएर एउटा ठुलो वनमा पुगिन् कस्तो वन भगा पशु स्त्री पुरुष भई शीतल स्थान में विश्राम करजहस आदि पंची सरोवर में खेली रह गुरास पलाश आदि वृक्ष का, का पुष्पले स्वभायम एवं मधुकर भ्रमर कोकिल मयूर आदि का शब्द के गुंजायाम यो वन में पुग्ता परयट कोई अफ्सराहर श्री स्वस्थानी परमेश्वरी हे महारानी हमी भोक लगो त्या पर हजूर एक छीन तही विश्राम कर पधारणी डोली अड्याई चंद्रावती छोड़कर भेन गए र अप्सराहरूका नजिक पुगेर तिमीहरू को हौ कहाँबाट आयो कुन देवताको पूजन गरेको भनी सोधे यति डोलेहरूले सोधेपछि अप्सराहरू भन्दछन् हे मनुष्य हो यी स्वस्तानी परमेश्वरी हुन् यिनैको पूजा गरेका हौ हामी स्वर्गका अप्सरा हौ भने तिनका कुरा सुनेर यो व्रत हामीहरूले पनि गर्न हुन्छ कि अनि सोधेपछि अप्सराले हुन्छ भनेपछि वाहकहरूले मनमा हर्ष मानि हामीसित सामग्री केही पनि छैन हजुरहरूको संसर्गमा पूजा गराउनुहोस् भने अप्सराहरूले आफ्ना संसर्गमा पूजा गराए अर्काको भारी बोकेर ज्याला पाएको द्रव्य भेटी चढाए पूजा सक्र प्रसाद झिकार अप्सरा डोली मनुष्य हो जसले स्वस्तानी परमेश्वरीको व्रत गर्ला कथा सुन्ला वा उनको महिमाको पुस्तक घरमा राखला, त्यसका समस्त पाप र दुख दरिद्रता शोक ना भएर जाला र देह त्यागेपछि दिव्य देह पाइ कैलाशमा बस्न जाला बाटो लागेका तिमीहरूले अत्यन्त श्रद्धा भक्ति साथ व्रत गर्यो थन्न रहेछौ भने अप्सराहरू स्वर्ग गएपछि डोलेहरू फर्केर आई चन्द्रावती महारानी भएको स्थानमा हाजिर हुँदा भए यति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार सम्वादी श्री स्वस्तानी परमेश्वरी व्रत कथायाम चन्द्रावत लावण्य देश गमनामिश ध्याय